नमस्कार अनि हार्दिक कर, स्वागत छ कार्यक्रम अर्पण शुभसाहजको व्यवसायीमा अर्पण शुभसाहजको एउटा नवीनतम शृङ्खला लिएर आज पनि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोकभाकाको सहयात्री म मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हलसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रह्यो भने कार्यक्रम अर्पणु साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण अशुभ व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण अशुभ साझको हामी मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि पढाइरहेको छौँ मिठा मिठा लुकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको सम्झना अनि सन्देश पनि लिन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी बाहिर कार्यक्रमको सुरुवातमा मित्र हुनुहुन्छ भनेर विष्णुजीले सरा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार सञ्जय जी के कसरी बित्यो आजको दिन तपाईँको ठिकै छ बाटोतिर हिँड्दै हुनुहुन्छ अनि सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ आज सन्देश सञ्जयजी हजुर लामा, मामा, मामा, हुन्छ सञ्जयजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले पनि छुट्टिन्छौँ नमस्कार धादिङबाट सञ्जय चेपाङ आउनुभएको थियो काम गरेर बाटोमा हिँडिराख्नु भएको छ र रेडियो अर्पण बस्ने कार्यक्रम अर्पण शुभसाजको बसाइ सुनिराख्नु भएको छ भन्नुभएको थियो निकै नै माया गर्नुहुन्छ हामीलाई श्रोताबिनहरूले तपाईँ पनि कार्यक्रममा आउनु मन लागेको छ भने दुईवटा बाटो खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सा सम्पर्कमा हेलो हो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ आजको दिन के कसरी बिताउनु तिमी गए दादा बसी बसाइ हो बसी बसौ भन्नु भने है अनि खाना पाक्के कि नाइँ पाक्दै छु दादा हजुरको हाम्रो पनि पाक्दै छ भन्नु पर्यो हुन्छ चाहिँ मैले जी कार्यक्रममा आउनु भएको छ सन्चना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ सरप्रदा हजुरको लागि धन्यवाद अनि फोन उठाउने दादाको लागि हजुर हुन्छ चमेली जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार मकनपुरबाट चमेल स्याङतान हुनुहुन्थ्यो फेरि पनि कोही मित्र हुनुहुन्छ विष्णुजीको सारा हेलो हो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुन्दर बस्तीबाट के भन्नुभयो रिमा चेपाङ रिमा चाहि गर्नुहुन्छ तपाईँ बसी बसा हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ <laughs> <laughs> सुन्दर बस्तीबाट हरिमा चेपाङ आउनुभएको थियो उहाँका आवाजलाई मैले राम्रोताले सुन्न सकेन टेलिफोन सम्पर्क विचेद भइसकेको छ भनेर विष्णुजाले इसारा गरिराख्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी ती तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी ती तिन सय तेत्तिसको तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोक मार्फत आफ्ना आफन्तजन घर पेढा त ती पाएका सम्पूर्ण प्रिजन मित्रहरूलाई सम्झना अनि सन्देश ती ती राख्न सक्नुहुनेछ सुनि सम्पन्न बाँस त्रिसठी तिन सय बत्तीस र तेत्तिसको बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब पनि एउटा मिठो लोक भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ <Nederlands> हो कि भेटे सी, बजारमा, भर घुमिन्छु भेटेसी दिल हुँदा लजाउने भेटेसी सिल सजाउने भेटे सिबिराछु मजा घुम्स बटौली बजार भर दिए मयाई भर दिए मैलाई भर दिए हमला कार्यक्रममा मिठो लोकदोरी भाका राखिसकेका छौँ कार्यक्रम अर्पण शुभसाँजको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रे एक सय चार थप्लो पाँच मे खासमा रा, र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लुडब्लुडब्लु डट गरेर कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्छौँ हामी तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ दिनभरको कामको व्यस्तता तथा कामलाई थोरै भए पनि पर राख्ने कोसिस गरिराखेका छौँ खाना पकाउँदै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू खाना पनि खाइसक्नुभयो होला जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ अहिले कार्यक्रम अरू पढ शुभ साँझको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर पुरा सम्पूर्ण प्रियोजन मित्रलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीलाई इचरा गरिराख्नु भएको छ हेलो नमस्ते हजुर कामाटेको सबिताजी आजको दिन के कसरी बिताउनु भयो राम्रै हुन्छ हामी एकैछिन लुदुरी सम्झना दिदी अनि राम्रो आचार्य दादा अनि राज दादालाई अनि मेरो मम्मी लुबा अनि सरिता अनि अनि मेरो अङ्कलहरूलाई सविता हुनुहुन्थ्यो फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार है हेलो कोही मित्र हुनुहुन्छ भनेर बिर्सिन्छ किस्रा मिलेको थियो सम्पर्क विच्छेद भइसकेको छ प्राविधिक मित्र विष्णुले सहयोग गरिराख्नु भएको छ भने म पनि राखेको मित्र तपाईँकै लोक भाकाको सहायत्री दिवस मगर कार्यक्रममा तपाईँलाई पनि आउन मन लागेको छ आफ्ना आफन्तजन घर प्रायः लगायत तपाईँका सम्पूर्ण प्रिजन मित्रलाई सम्झना अनि सन्देश राख्न मन लागेको छ भने दुईवटा बाटो खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार हजुर भण्डारा बाट्य ऋषि हजुर ऋषिजी के कसरी बिताउनु भयो आजको दिन खाने खाना, खाना, खाना जी ले खाने ना ना <laughs> पर्ला जस्तो जी चिन्नुहुने सबैजनालाई भण्डाराबाट ऋषि अधिकारी हुनुहुन्थ्यो सम्झना हानी सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र विष्णुजी के भन्नुभयो विशालजी के गर्नुहुन्छ तपाईँ हजिर म बसेपछाडै बसियो साउ भन्नु पर्यो अनि खाना खानु भो हजुर खाना भात छैन खाना एकैचिन पछाडी हुन्छ है हजुर मिठो गरी गाली खानु होला हजुर हजुर हुन्छ विशाल जी कार्यक्रममा आउनु भएको छ हामी एकैचिन पछाडी लोकदोरी भाका बजाउँछौं त्यस मार्फत तपाई कक कस्लाई सम्झना चाहनुहुन्छ के ग्राम हंह के ग्राम मदन हजुर रविलाल रामलाल कंथलाल हंह सन्दा सिंह हंह कुमार पाका हुन्छ विशालजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला भने छुट्टिन्छौँ नमस्कार मकनपुर बाट्य विशाल लामा हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर रा। विदा भइसक्नु भएको छ सुनि छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र हामीले खुल्ला गरिराखेका छौँ अब एउटा मिठो लोकदरी भाएका फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ सुताउली सोभामा दमा अन्डाले ज्यान बन्छ भनेर निकै नै रमाइलो तिज भएका थियो कार्यक्रममा राखिसकेका छौँ कार्यक्रम लोकझन्का कार्यक्रम अर्पण शुभ व्यवसायमा कार्यक्रम अर्पण शुभसाहजको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनबाट पनि सुनेर साथ दिइराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लट उेर कार्यक्रम अर्पण शुभसाहजको व्यवसायमा तपाईँहरूलाई दुईवटा नम्बरबाट स्वागत गरिराखेका छौँ शून्य र तेत्तिस कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सञ्जीव दराई कहाँबाट भन्नुभयो पदमपुरबाट सञ्जीवजी के गर्नुहुन्छ तपाईँ हुन्छ सञ्जीवजी कार्यक्रममा आउनु भएको छ सन्ज नानी सन्देशको त्यसको लागि राख्न चाहनुहुन्छ हजुर हुन्छ सञ्जीवजी कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोला भने छुट्टिन्छु नमस्कार मधुपुर वाक्य सञ्जीव सञ्जीव दराई हुनुहुन्थ्यो आफ्नो आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा आउनु मन लागेको छ भने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ सुन्य छपन्न पाँच तिर्स टी तिन सय बत्तिस र शून्य छपन्न पाँच तिर्स टी तिन सय तेत्तिस कोही मित्र हुनुहुन्छ विष्णुजी कि सारा हेलो हो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ धेरै दिनपछि आउनुभयो नि त रेशजी अनि के कसरी बिताउनु भयो दिनहरू इन्डियातिर घुम्नु गएको थिएँ त्यही भएर अलिक त व्यस्त भयो क्या अनि के कसरी बिताउनु भयो दिनहरू भनेको मैले ए त्यतिकै बसेको छ उस गएर अब यसो घुमेर बुलेर बिताएँ अनि केही समयपछि अस्तिको त्यो तिन तारिकमा फर्केर आएर भर्खरै रेडियो आर्फोल तिमी बसिरहेको रेडियो आर्फमा बस्ने कार्यक्रमलाई कहाँ का भुल्न सक्छ र होइन त्यही त बिर्सिनु सक्दैन हजुर अनि रेस्जी खाना खानुभयो हाम्रो कहाँ भने रेस्चीहरूको खानै नभए हाम्रो खानेकुरा हुने हुँदै खाने भएन अनि हुन्छ रेसजी कोही राख्नु पक्कै पनि म कार्यक्रम सकाएर का तपाईँकै घरतिरको बाटो आउनेछु हुन्छ रेसी कार्यक्रममा हाम्रो भाषा सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ रामाचाव दादा दादालाई अनि प्रतीक्षा दिदीलाई हजुर हाम्रो माकनपुर र अनि जितबहादुर चेपाङ सुखबहादुर चेपाङ कर्णबहादुर चेपाङ अनि माकनपुरमै रङ भएको गोमबहादुर चेपाङ बेलबहादुर चेपाङ उदयबहादुर चेपाङ अनि अनि त्यो मलाई भन्ने चिन्ने नचिन् चिन्ने सम्पूर्ण साथीहरूलाई अनि पदुनपुरबाट अनुभव अधिकारी दिदीले पाउन चाहन्छु नमस्कार नमस्ते हेलो त भाइ रेशकुमार चेपाङ हुनुहुन्थ्यो प्रिय बनेको मित्र टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार नमस्कार कामठी को भन्दै हुनुहुन्छ कुरकबाट नेजला taman कुरकबाट निर्जला taman हजुर निर्जला, निर्जला जी के गर्नुहुन्छ तपाई म पढ्छु कतिमा पढ्नुहुन्छ नि ८ मा ८ मा पढ्नुहुन्छ हजुर अनि हाम्रो निर्जला जीको पढाई कस्तो छ अ ठीकै ठीकै छ भन्नु पर्यो है राम्रोताले पढ्नु होला पढाइमा पनि धेरै ध्यान दिनुहोला र कहिले काहीँ रेडियो अर्पण पनि सुन्नु होला है हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदुरी भाका बताउँछौँ त्यसमा अब तपाईँ क कसलाई सम्झन चाहनुहुन्छ काठमाडौँको मामा मातेलाई अनि मेरो साथीहरूलाई अनि मलाई पढाउनु हुने शिक्षकहरूलाई हजुर र मलाई निर्जाला भनेर चिन्ने नतिने सम्पूर्ण सुनाउन चाहन्छु हुन्छ निर् नमस्कार खोराक बाट्य निर्जलातामान हुनुहुन्थ्यो आफ्नो आफन्त मित्रलाई सम्झना अनि सन्देश राखेर रा, विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त अन्ततिर पनि आइपुगेका छौँ र एकजना मित्रलाई लिनुपर्छ भनेर विश्व जिक्सरा मिले राखेको छ शून्य छपन्न बाँस र शून्य छप्पन्न बाँस त्रिसठी तिन हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्तजन घर लगायत भएका सम्पूर्ण प्रिजन मित्रहरूलाई सम्झना अनि सन्देश राख्नु कार्यक्रम अर्पण सुबसाजको व्यवसाय आउने गर्छ हरेक दिन बेलुका साँझ सात बजीपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँस हुने खासमा अन्तिममा कोही मित्र हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हेलो दादा हजुर कहाँबाट हुनुहुन्छ तपाईँ राम्रोताले पढ्नुहोला हामी कार्यक्रमको अन्त अन्त आइपुगेका छौँ सम्झना अनि सम्पूर्ण खुराङबाट रिता तामाङ हुनुहुन्थ्यो हामी कार्यक्रमको अन्त्यन्ततिर पनि आइपुगेका छौँ यतिजेलसम्म सामदाखेरि रेडियो रेडियो अर्पण एक सय चार भाष हैका सँगै इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाहस गी भाषालाई सुनेर दिनु साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र गर्ने साथीहरू धादिङबाट सञ्जय चेपाङ मकनपुरबाट चमेली स्याङतान सुन्दरबस्तीबाट रिमा चेपान तनहङबाट सबिता भंडारावाज ऋषि अधिकारी मकनपुरबाट विशाल लामा पदमपुरबाट सञ्जीव दराई लोथरबाट हरिश कुमार चिपाङ कुरायागबाट निर्जला तामाङ कुराकबाट रिता तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति मेरो आवासलाई रेडियो सेट मोबाइल सेट र श्रोतामाझ पुऱ्याउन साथ प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहयात्री म मगर पनि कार्यक्रममा मिठो लोकदेवी भाकालाई छोड्दै आजको कार्यक्रमबाट विदा हुन्छु नमस्कार